सुरहरूमा मिछु कि कतै तल तल भनी गुलगु नै रागहरूमा मिचु कि कतै तल तल भनी गुलगु नै रागहरूमा फुलफुलमा तिमी मुस्काउँदा कहानी ति कथामा अमल सधैँ प्रेम हरुमा कहानी तिमी कथाहरू अमल सधैँ प्रेम हरुमा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 ताना तानसीको कुर्ची जात्रामा थन्किरहेछ थन्किरहेछ अनर्थ छ अर्थ छैन स्वार्थ छ निस्वार्थ छैन अशान्ति छ स्वा छैन अविश्वास छ विश्वास छैन राष्ट्र छ भक्ति छैन शक्ति छ सम्मति छैन जनता हक अदिकारनता स्वतंत्रता खोजी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 विकृत इच्छा शक्तिले परिवर्तन हुन्न देशमा स्वाभिमानको उचाइबाट तल नै झार्यौ तिमीले सिलवार झैँ छिनमै तात्यौ र सेलायौ आखिर आफै सकु नि भएर तै पनि जुवा हार्यौ तिमीले आफै सकु भएर तै पनि जुवा हार्यौ तिमीले यो गजल थियो हस्त गौतम बृदौलको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 उजालो नभ्या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 गीत, कविता र रिता निया भण्डारी गुनगुनाउँदै हुनुहुन्छ सब रत्नकार हुनुहुन्छ रिता भण्डारी फुल फुलमा तिमी द माइरहे फुलफुलमा तिमी कोगर चक्राल तिम्रो भने छिन्सिनमा जल सिन्ची रहे को तिम्रो भने छिन्जल सिन्ची रहे फुलफुलमा तिमी मुस्काउँदा तिमी उजहरूमा तिमी मायालु साथहरूमा तिनी चाली रातहरूमा तिमी मायालु साथहरूमा पुग्छु कि तिम्रो नगिच भनी झटपटहरूमा तिमी मुस्काउँदा तिमी उर्जाहरूमा देघ तिनी ज्योतिहरूमा ज्योति हरुमा जगचु तिमी रातमा भानी खोजी रहे दीपारुमा जग्गामा बानी खोरी दिप हरुमा फुलफुलमा ति मुस्काउँदा रङ्गीनासा दृश्य हरुमा गीत भुर हरुमा रङ्गीनासा दृश्य हरुमा सुमा मिछु कि कतै तल तल भनी गुनगु नै रागहरूमा मिचु कि कतै तल, तल भनी गुनगु नै रागहरूमा फुलफुलमा तिमी मुस्काउँदा कहानी ति कथामा अमल सधैँ प्रेम हरुमा कहानी तिमी कथाहरू अमर सदै प्रेम हरुमा तना सुतना भनी पर्खिरह फुल फुलमा तिनी माली बनी सामि समि को गर्छ तिम्रोमा जलछिन मा जल रार्खिरहेमा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 बन्दा हडताल चक्काजाम र जिन्दाबाद मुर्दाबादमा दिनै घनकी रहेछ रह विकास विश्वास न्याय हक अधिकार कर्तव्यको विलय क्षण क्षण पल पल उम्रदै एक थुप्रो मनहरू एक थुप्रो तनहरू झन्झन बतासी रहेछ भाषा धर्म संस्कृति मृत्यु प्रकृति को नाशित रा राज्य रजटार को पुनः आवाद हो स्वाधीनता अखंडता को बर्बाद बिर्सिधान निर्माण को यात्रा टेबल दराज ताना तान हान घमसा घमसी को कुर्ची जात्रा में थन्की अनर्थर्थ छर्थ छि शांति अविश्वास छक्ति शक्ति संमति गिद्दरको चाबकमा र रेडावादी जनताहरू हक अधिकार न्याय समानता स्वतन्त्रता खोज्दै पार्टी पार्टीको पुचार सडक बोल्छन् श्रास्त्र बोल्छन् आकाश गर्छन् धरती चिर्छन् माटो बेच्छन् अस्मिता लुट्छन् सकर माता चितोर्छन् सहित थोपर छन् विजकथान्छन्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 तपाईँ आफ्नो रचना आफ्नै स्वरमा रेकर्ड गर्न चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् हामी तपाईँको रचना रेकर्ड गर्नेछौँ रचना रेकर्ड गर्ने हाम्रो फोन नम्बर हो तिन चार सात दुई चार आठ नौ अथवा आफ्नो रचनाको अडियो फाइल तपाईँ हामीलाई इमेल गरेर पनि पठाउन सक्नुहुन्छ साहित्य सृजना सबैलाई सुनाऊ संसारलाई साहित्यमय बनाऊ